Thank you. तथा शुभ प्रभात रेडियो अर्पण एक सय चार थप्लो दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षकार रिजन सँगै म सुजिता हमाल कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच समेगासँगै इन्टरनेट लाइनको कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आजको, आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै रेडियो अर्पण एक सय आज प्रसारण हुने कार्यक्रमको सानोकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसर शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछौ कार्यक्रम शुभ बिहानीको थालनी गरौ आजको पञ्चाङ्गबाट विक्रमसम्म दुई हजार एकात्तर साल सावण एकति बिहिबार तदनुसार दुई हजार चौध जुलाई सत्र तारीक श्रवण कृष्ण पक्ष पञ्चमी तिथि बिहान पाँच एक्काइस बजे उपरान्त षष्ठी तिथि पूर्व भाद्रपदा नक्षत्र बिहान एघार अठार बजे उपन्त उत्तर भाद्रपदा नक्षत्र शुभन योग दिउसो चार तीस बजे उपन्त अतिगढ़ योगर आनन्ददायी योगमा बुधगर योग चन्द्रमा कुम्भ राशिमा बिहान पाँच अडतीस बजेसम्म उपरान्त मीन राशिमा शुभ बेला बिहान चार उन यो त भयो आजको पञ्चाङ्ग अब लगाउ तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल हुनेहरूलाई आजको दिन स्वास्थ्यमा सुधार हुनेछ आफन्तको सहयोग मिल्नेछ वृष राशि हुनेहरूलाई आजको दिन सामाजिक धार्मिक क्षेत्रमा रुचि बढ्नेछ अधुरा काम बन्नेछ मिथुन राशि हुनेहरूलाई आजको दिन लामो समयको आर्थिक कारोबार मिल्नेछ परिवारमा सुखी छ चा। कर्कट राशि हुनेहरूलाई आजको दिन चोटपटक लाग्ने सम्भावना छ आर्थिक राश्य समस्याले सोताउनेछि सिंह राशि हुनेहरूलाई आजको दिन यात्रा फलदायी हुनेछ कडा परिश्रम गर्नु कन्या राशि राशि उनीहरूलाई आजको दिन गोपनीयता भङ्ग हुनेछ शुत्वीहरूशि उनीहरूलाई आजको दिन प्रशासनिक कार्यमा अवसर मिल्नेछ मनमा शान्ति हुनेछ धु राशि हुनेहरूलाई आजको दिन बिग्रिएको काममा सुधार आउने प्राप्त हुनेछ मकर राशि मकर राशि आजको दिन पशु पंक्षी कृषिमा फलदायी छ जग्गा जमिन जोड्ने युग पनि रहेको छ कुम्भ राशि उनीहरूलाई आशाको देन चुला बडासँग भेट हुनेछ सामाजिक कार्यमा व्यस्त भइनेछ र अन्तिममा मीन राशि आर्थिक क्षेत्र बलियो हुनेछ रोकिएको काम बन्ने देखिएको छ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 राशिपालला गाउँ रेडियरबाट आज प्रसारमा रहने कार्यक्रमको बारेमा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजेसम्म सहकर्मी सा सुशीलको साथमा कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्न सक्नुहुनेछ नौ बजे नेपालवाणी समाचार तथा नौ पन्ध्रदेखि दस बजेसम्म नेपाली फिल्मका गीतहरू सुन्न सकुने दश बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोकसार सुन्न एघार बजी अर्पण खबर सुन्न सक्नु लगत्तै करिब मध्याह बाह्र बजेसम्म जस्ट फर इन्ट्री सुन्न सक्ने बाह्र बजे पाल हो नेपाल वाणी समाचारको र नेपाल वाणी समाचार लगत्तै एक बजेसम्म बनेट होल्डर अन्तर्गत रहेर हिन्दी चलचित्रका गीतहरू दिउँसो एक बजेसम्म सुन्न सक्नेछ एक बजी अर्पण खबर सुन्न सक्नुहुनेछ त्यसो लगत्तै दुई बजेसम्म अफलाइनमा चोइसमा तपाईँका रोजाएका गीतहरु सुन्न सक्नुहुनेछ दिउँसो दुई बजीको पाल अर्पण समाचारको अर्पण समाचार लगत्तै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी दिवसको साथमा सुन्न सक्नुहुनेछ तीन बजे नेपालवाणी समाचार सुन्न सक्नु तीन पन्दि चार बजेसम्म कार्यक्रम हास्य व्यङ्ग्य नवीन दाहालको साथमा सुन्न सक्नुहुनेछ चार बजे अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लगत्तै पाँच बजेसम्म सहकर्मी दिवसको साथमा रोसाईमा लुक भाका सुन्न सुधा जस्तै पाँच बजेको पालो हो देश विदेशका विस्तृत खबरको सुँगालो अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै साँझ छ बजीसम्म जीवनको मार्ग सुन्न सक्नेछ छ बजे नेपाल वाणी समाचार र नेपाल वाणी समाचार लगतै अर्पण स्थानीय सात बजेको आठ बजेको पालो हो नेपालवाणी समाचारको त्यस्तै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दश बजेसम्म कार्यक्रम मुक्त मधुरीमा सहकर्मी रामो आचार्यको साथमा सुन्न सक्ने राती दस बजे नेपाल एफएमको समाचार सुन्न सक्नेछ र लगत्तै एघार बजेसम्म रेडियो अडियोको कार्यक्रम राति एघार बजीबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ र भोलि बिहान चार बजे श्रीमद भागवत तथा प्रवचनमालासँगै उपस्थित हुनेछौ पाँच तीस बजे नेपाल बाढी नेटवर्कको प्रभात बाणी सुन्न सक्नुहुनेछ त्यस्तै छ बजे सीएलएमको साझा खबर छ तीस बजे बाढी बहस र साथमा सुन्न सक्नुहुनेछ सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तीसम्म बीबीसी बिहानी सेवा सात तीसदेखि आठ बजेसम्म सुदेश काङसन सक्नेछ त्यस लगत्तै भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृङ्खला लिएर हामी पुनः उपस्थित हुनेछौं यो भयो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहसको उन्नाइस घण्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी यिनै विविध जानकारी सँगै हामी कार्यक्रम शुभ बिहानिको अन्तिमा आइसकेका छौँ आज जन्मदिन पनि तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय तर्फबाट शुभकामना व्यक्त गर्दछौ कार्यक्रम शुभ बिहानीलाई पनि सुनेर सात दिन हुनेसम्म प्रविधि समयतर्फ सात दिन हुने रिसनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता हमाल बिता भए नमस्कार तपाईँको आजको दिन शुभ रहोस् हजुरा